अक्षरहरूको शिविरमा शब्दहरूको सम्मिलनबाट एउटा सिंगो पुस्तक तपाईको जीवन सापेक्ष तपाईँकै छनौटका पुस्तक वाचन कार्यक्रम शब्द शिविर बारही उनाइस दशमलव दुई र कार्यक्रम हो शब्द शिविर र महु रूपिन्द्र प्रभावित हरेक हप्ताको बिहिबार राति सभा नौ बजेदेखि रेडियो बारै उनाइस दशमलव र डब्लु मार्फत संसार प्रसारण हुने कार्यक्रम शब्द शिविरमा हामी मूलत विभिन्न कृतिहरूलाई धारावाहिक रूपमा वाचन गरेर सुनाउँदै आएका छौँ आज पनि हामी त्यही एउटा क्रमको अर्को एउटा उपक्रममा उपस्थित भएका छौ र आजदेखि म एउटा नवीन कृति लिएर यहाँहरूका माझमा उपस्थित भएको छुन शब्द शिविरका विगत केही श्रृंखलाहरूमा हामीले केही फुटकर सिर्जनाहरू तपाईँलाई सुनायौं र त्योभन्दा अगाडि एउटा कृति हामीले वाचन गरेर सुनाएका थियौ होलीको डायरी उपन्यासकार मनिषा गौचनको उपन्यास होलीको डायरी सुनेपछि थुप्रै सर्जकहरूले थुप्रै शुभ थुप्रै प्रियजनले हामीलाई सकारात्मक सुझावहरू विभिन्न कृतिहरूको सिफारिस सहितका एसएमएसहरू सम्प्रेषण गर्नुभएको छ उहाँहरूकै सुझाव अनुसार आजदेखि हामी एउटा अर्को नवीन कृतिलाई लिएर उपस्थित भएका छौँ पोखरा साहित्य संस्कृति र कलाको क्षेत्रमा निकै उर्वर मानिने क्षेत्र हो र पोखरामा काव्य विधा निकै फस्टाएको छ त्यसका तुलनामा आख्यान अलिक कम लेखिएको हो कि लेखिए पनि गुणस्तरीय आख्यानको अभाव भएको हो कि भन्ने आभास धेरै सर्जकहरूलाई धेरै साहित्यिक शुभचिन्तकहरूलाई घरलाई राखेको स्थितिमा पोखराबाट साहित्य साधना गरिराख्नुभएका एकजना साहित्यकार आख्यानकार नवराज ढकालले एउटा नवीन उपन्यास हालै मात्र सार्वजनिक गर्नुभएको छ सा। पुलिक नामक वहाको उपन्यास आजदेखि हामी शब्द शिविरका श्रृङ्खलाहरूमा क्रमशः वाचन गरेर तपाईँलाई सुनाउनेछौँ यो एक उपन्यास हो यथार्थ र कल्पनाको दोभान राजनीति प्रेम आवेगपूर्ण सिर्जनाको केमेस्ट्री साहित्य समाजको दर्पण हो भन्ने कुरामा म सहमत छु यद्यपि सामाजिक यथार्थलाई लेखकीय काल्पनिक अभिव्यञ्जना मार्फत कला रूप दिइन्छ यति हुँदाहुँदै पनि सत्य त्यसको प्राण हुनु पर्दछ कल्पना त्यसको शरीर पुलिक एक युग निर्माताको काल्पनिक रूप बन्यो लेखक नवराज ढकालका शब्द हरफर हुन् पुलिक भित्र उहाँले आमुखमा यो लेख्नु भएको छ नेपाली जनताले मुक्त सपना मात्र देखेको इतिहास छ सपनाका निम्ति ठूलो त्याग र बलिदान गरेको ऐतिहासिक बनाएका छन् तिनीहरूले तर हरेक बिहानी मलामी बनेर आउँछ समाज जीवन र सिर्जना अनि अर्कोतिर नेपाली जनताको सपनाको प्रतिबिम्बका रूपमा पुलिकलाई नवराज ढकालले अगाडि ल्याउनु भएको छ यो उपन्यासलाई क्रमशः हामी वाचन गरेर सुनाउनेछौँ औपन्यासिक कृति पुलिक न हो रहां दोसों उपन्यासने क्रम में लगी रख्म समी हजार तीस साल को वैशाख पंद्रह गति हमसपुर पांच कास्की में जन्मिंभन्यासकार का, नवराज ढका हाल पोखरा बारह फुलबारी में बस्ते आहां का पाश्चात्य साहित्य सिद्धांत तथा सलोचना पद्धति लगातार कही समनात्मक रही पाठ्य पुस्तक प्रकाशन भैस यद्यपि साहित्यिक कृति वहां को पुलिक न पहिलो हो, आफ्नो कस्तो किताब कृति हो र पुलिक आम पाठकले किन सुन्नु पर्छ सुनौ उपन्यासकार स्वयं नवराज ढकालकै आवाजमा पुलिक सम्बन्धी उहाँको यो छोटो दृष्टिकोण पुलि नेपाली समाजमा रहेका विभिन्न खालका विसङ्गति विकृतिहरूलाई साहित्यिक कृति मार्फत देखाउने मैले जमर्को गर्न खोजेको छु यसका साथ, साथ समाज मनोविज्ञानले कस्तो समाज खोजेको छ सामूहिक मानसले समाजलाई कस्तो बनाउन चाहेको छ र नेपाली जनताहरूले कस्तो समाज व्यवस्थामा आफ्ना अधिकारहरू सुनिश्चित हुन्छन् भनेर सोचेका छन् त्यसलाई यथार्थमा उभिएर काल्पनिक दिशातिर सङ्केत गर्ने प्रयास गरेको छु पुलिकमा पुलिक समाज परिवर्तनको सन्देश बाह नेपाली समाजको ऐतिहासिक यथार्थको सीमावलोकन र भविष्यको स्पष्ट चित्र बनाउने प्रयास हो मेरो साथै जब मानिसले दिनमा आफ्ना सपनाहरू पूरा भएको देख्न सक्दैन तब उसलाई अध्यारो प्यारो लाग्छ नेपाली समाजमा अहिले जुन प्रकारका घटनाहरू घटिरहेका छन् राजनीतिक क्षेत्रमा जुन प्रकारको अव्यवस्था देखिएको छ त्यसले मान्छेका सपनाहरूलाई लपेटिरहेको छ ती दूर रहेका नेपाली जनताहरूका सपनाहरूलाई उज्यालोले लपेटिरहेको अवस्थामा कतै मान्छेहरू अन्धकारतिर उन्मुक्त भएका छैनन् मैले पुलिक मार्फत यो खतरापूर्ण सपनाको शिकारलाई देखाउने प्रयास गरेको छ पुलिक जसरी पुलिकले सुनलाई सफा गरेर त्यसको चमक बढाउँछ त्यसरी नै यस उपन्यासको नायक पुलिकले नेपाली समाजलाई सुन जस्तै चम्काउने प्रयास गरेको छ तथापि ऊ आफैमा पनि केही मानवोचित कमजोरीहरू अवश्य रहेका छन् र उसले आफ्ना कमजोरीहरूलाई आफैले पखाल्ने प्रयास पनि गरेको छ समग्रमा पुलिकले नेपाली समाजमा विगतमा भएको युद्धले अभिव्यक्त गरेका विषय वस्तुहरूलाई एकातिर देखाउन खोजेको छ भने युद्ध पश्चात नेपाली समाज कस्तो हुनुपर्छ त्यसको कल्पना समेत गरेको छ तसर्थ यथार्थ था र कल्पनाको संगम हो यसमा विद्रोह छ क्रान्ति छ असाध्यै भावुक प्रेम छ र समाज परिवर्तनको सन्देश छ मूलत यो एउटा गरीब बाबुको आम नेपाली जनताहरूको प्रतिनिधित्व गर्ने गरीब बाबुको उसको छोराको अनुहारमा देखेको सपना हो एउटा बाबुले आफ्नो यथार्थ जीवनमा देखेको सपना पूरा नभइरहेको अवस्थामा उसले आफ्नो छोराको अनुहारमा त्यो सपना पूरा भएको कल्पना गरेको छ यसले के देखाउँछ भने नेपाली समाजमा ठूला ठूला परिवर्तन गराउँछु भनेर ठूलो बलिदानमा होमिएका राजनीतिज्ञ समाज सुधारकहरूलाई नेपाली समाज कस्तो बनाउनु पर्दछ भनेर सन्देश दिन्छ तसर्थ यसले समाज विकासको वैज्ञानिक नियमलाई पक्रिएको हुनाले यसले अवश्य नै आम पाठकहरूलाई र मूलत राजनीति र समाज सुधार गर्न चाहनेहरूलाई ठूला ठुला सपना बाँडेर हिँड्नेहरूलाई वास्तविक रूपमा नेपाली जनताको सपना के हो र त्यसलाई कसरी पूरा गर्न सकिन्छ भनेर मार्ग गर निर्देशन गर्न खोजेको छ तसर्थ यो मलाई लाग्दछ आम नेपालीहरूको सपनाको मुखर रूप हो यसले सिर्जनाको विषयमा पनि केही बोलेको छ सा। वास्तवमा साहित्य सिर्जना भनेको व्यक्तिले आफ्नो जीवनमा भोगेका अनुभवहरू उसले आफ्नो जीवनमा पूरा गर्न सके सकेका विषयवस्तुहरू पूरा गर्न नसकेका कल्पना र सपनाहरू तिनीहरूको अभिव्यक्ति हो भनेर पनि देखाउन खोजेको छ साथ साथ ही यहां एवं सज सुधार कर हिड़ने राजनीतिज्ञ रो लेखर सज सुधार करना चाहने लेखक दुईका छाया प्रति छायामा अगाडि बढ़िरहेको कल्पना गरे यसले लेखनमा कसरी मान्छे आफ्ना विषयवस्तुलाई समाज अनुरूप अगाडि बढ़ाउन सक्दछ भन्ने विषय समेटिएको छ तथापि समाजमा धेरै परिवर्तन भएको कल्पना गरिएको भए तापनि आम नेपालीहरूका अधिकांश समस्याहरू समाधान भएको कल्पना गरिएको भए तापनि यथार्थ त्यस्तो नभएको हुनाले यसलाई कल्पना र सपनाको रूपमै प्रस्तुत गरिएको छ र समग्र भन्नुपर्दाखेरि यसले सम्पूर्ण नेपाली जनताहरूका समस्याहरू समाधान गर्ने बाटो देखाउँछ राजनीतिहरू हो प्रियजन उपन्यासकार नवराज ढकालले भन्नुभए जस्तै यो एउटा नेपाली जनताको सपनाको दस्तावेजका रूपमा आएको छ तपाईँ हाम्रो सपना पुलिक भित्र उपन्यासकार नवराज ढकालले समेटिदिनु भएको छ नयाँ नेपालको सपना समेटिदिनु भएको छ लामो द्वन्द्वपछि मुलुकले कुन ढङ्गले निकास प्राप्त गर्नुपर्ने हो र त्यो हुन सकेको छ कि छैन त्यो हुन नसक्दा नेपाली जनतामा कुन खालको आवेग सिर्जना हुन्छ अथवा प्रेम जीवन र रा राजनीतिक यथार्थको प्रतिबिम्बका रूपमा आएको छ प्रेजन कृति वाचन गरिने कार्यक्रम शब्द शिविरमा आजदेखि हामी उपन्यासकार नवराज ढकालको उपन्यास पुलिक वाचन गर्दैछौ र पुलिकको समाप्ति पछि फेरि हामी अर्को नयाँ कृति पक्कै पनि वाचन गर्नेछौ र हामी चाहन्छौ त्यो कृति तपाईँको सुझाव अनुसार रहस् र रह यो पुलिक उपन्यास वाचन सुन्दा सुन्दै पनि तपाईँको मनमा कुनै जिज्ञासा सुझाव भने हमी तिज्ञास नवराज ढका जिसका मोबाइल को मैसेज बक्स में गए आर बी एफ एम टाइप कर एक स्पेस दिस् रूपिंद्र टाइप कर आर यूपीआईएन डी आर ए रूपिंद्र एक स्पेस दिए प्रतिक्रिया सुझाव जिज्ञा वा शब्द शिविर मार्फत श्रवण गर्न चाहनु भएको कृति र कृतिकारको नाम सिफारिस गरेर हामीलाई दुई चार दुई द्रीचा छ चौबिस नम्बरमा पठाउनका लागि हामी सादर आग्रह गर्छौँ जम्मा एक चौरासी पृष्ठमा फैलिएको पुलिक उपन्यास भित्र समेटिएका हरेक उपखण्डहरू आफैमा पूर्ण कथा जस्ता लाग्छन् ती कथाहरूका उपशीर्षकहरू पनि उपन्यासकार नवराज ढकालले दिनुभएको छ अब भने हामी पुलिक भित्र प्रवेश गर्दैछौ प्रस्तुत छ उपन्यासकार नवराज ढकालको उपन्यास पुलिक वाचनको यो पहिलो श्रृङ्खला टुंगे भीर को बाटो होते आज भी पुलिक गाई भैंसी चरा भोरने वन को सालघारी वर्षिनी कैयों बाछा बाच्छी पाड़ा पाड़ी खाने भीर ने काछा दाई को माली गाई निले इसण पुलिक भीर को ढील में पुग्ना साथ तीको ढुङ्गामाथि उभिएर तल हेर्दा उसलाई रिंगटा लागला जस्तो भयो सुसाउँदै बगेको ओढारे खोलाले चारैतिर सन्तास फैलाउँदै थियो सारा ओझा गाउँ र कहिरेको फोर मैला मलजल बगाएर लैजाने ओढारे खोलाले गरीब र निमुखाहरूको सपना र विपनाहरूलाई पनि सोह्रेर लाने गरेको तथ्यले उसलाई पीड़ित बनायो उसले सोच्यो साँच्चै यो खोलाले गाउँका शोषक र फटाहरूलाई कहिले बगाउला पुलिक यस्तै तर्करा गर्दै साँगुरो गल्छीको बाटो हुँदै गाई भैँसीलाई लिएर खोला झर् ऊ इसे गाई भैंसी चला तीस निर्जन सालघारी में बारंबार जानो उसका पीड़ा दिनेद तर आज छुट्टे अनुभूति पुलिस कटुस को रूख में चढ़ो रलि पात टिपे बजा थालों उसके पात सास भर्ग सामंत नौजाल बुंच आखिरी में जनता को जीत उसले योग गीत धकाल को सुनेीड़ा मन लगे उसका गुंजित भाड़ा काड़ा खोला कंदरा हुई हावा को भूई चढ़ा गांव को पक हो मैत खेत का आलि काल्ला तथा उसू गाइक गीत को अर्थ थी खुट्टा हल्लाई हल्लाई खलाती हावा भरे झाला दुखने करे हावा फुक्का ऊंडे मुन्टीन रूख वीर ऊ संहा बस्य ओलापारी सुशेले को आवाज आयो ओझा गांव गौर, के पखा असंख्य गाय भैंसी ग्वार ग्वारो गोठाला हाथ में लट्ठी लीएर तिनी पुद्दे थे स्कूली केटाकेटी शामिल थे भीड में क्य दिन शनिवार पड़े पुलिस टाड़ा भिन्थ पाए जस्तो उपस्थिति जना सु सिटी मार्यो चारै औँला मुखमा खुसारेर गाई भैँसी तछाड मछाड गर्दै चरण चर्न व्यस्त देखिन्थे गोठालाहरूले तिनीहरूलाई वन्ती र लगाएर खेतका गरामा डन्डीबियो खेल्न थाले बुलिकलाई पनि तिनीहरूसँग खेल्न मन लाग्यो तर उसका लागि ओढारै खोलो अवरोध भनेको थियो त्यस ठाउँलाई प्रकृतिले आवश्यक पर्ने सबै कुरा दिएको थियो सामुन्यमा उभिएको अन्नपूर्ण हिम श्रृङ्खलाले रातमा पनि गाउँभरि घामको उज्यालो छर्दथ्यो लम्तरी डाँडो भीमकाय हात्ती जस्तै उभिएर त्यसलाई हेरिरहेको हुन्थ्यो मादी नदीको एघोरो सुसाई कसैका लागि सुमधुर सङ्गीत जस्तै मनमोहक हुन सक्थ्यो हु। कसैका लागि भने उराट लाग्दो निराशा संसार गर्ने पट्ट्यार लाग्दो नियमितता बनैभरि मौसम र ऋतु अनुसारका फुलहरू र अनेक जातका चराचुरुङ्गीहरूको गायनले तिनी मध्य न्याउली चरी को गायन में पीड़ा रोदन मिशी हों पुलिकले ने न्याउली के रुआईसंग संबंधित एक रोचक लोक कहानी सुनेक वर्ष पहले एक नवविवाहित जोड़ी नदी तर बीह दुरान फर्काउन मकई खोला नदी में हेलि जेठ महिनाको शुरूआतमा भए पनि त्यस वर्ष अलि छिटो वर्षायाम शुरू भएका कारण मादी निकै उर्लिएको थियो रे तिनीहरू सामान्य अवस्था जस्तै जङ्घारमा पसेका रहेछन् दुलाहले दुलहीको बायाँ हात समातेछ दुलहा माथिल्लोपट्टि उभिएछ र दुलहीलाई आफ्नो ठिक तल राखेछ ताकि उसको शरीरले नदीको बहाव छेक्दा दुलहीलाई हिँड्न सजिलो होस् िन् बिस्ारे बिस्तारे नदी को गहिराई तर हिड़े तिनी जगाड़ी बढ़तेधी को गहिराई झन बढ़ो तिनी को काखी काखीसम पानी आए दुलह हिक्का छुटना ई दुलह ने एवं लेव लगे ढुंगा में टेकी ढुंगा में उसक खुट्टा चिप्लिए रड़ी दुलाहा सती रखे उस को हाथ छुटे और ऊ बगी मधी को बहाव में दुलहै बग्द गई आऊ आओ, आओ भन्दै बगिचे दुल्हा पख पख भन्दै त्यसको पछि पछि बगेछन् तिनीहरूको बिलौना डाँडा काँडा फैलिएछ तिनीहरूको त्यस झुनीमा भेद भएनछ अर्को जुनीमा तिनीहरू चरा भएर जन्मेछन् अनि पूर्व जन्मको पीडा यो जन्ममा पोख्न थालेछन् पुलिकलाई न्याउलीको रुवाईले निकै नरमाइलो लाग्यो धेरैचोटि आफ्नो जीवनमा परिवर्तन ल्याउने हेतुले विभिन्न चरणमा ऐतिहासिक संघर्ष गरे भीमदत्त पन्तको किसान विद्रोहले पश्चिम नेपालमा ठूलै तहलका मच्चायको थियो तर जनताको जीवनमा वस्तुगत रूपमा खासै परिवर्तन भएन उनी मारिएका कारण तथापि त्यसले किसानहरूको चेतनामा भने आशाति फिर बदल कर सात साल को क्रांति पति का सपना पूरा होना सकनन् रुद्रराज पांडे ने फेर बदल में जूप में पिवर्तन भो तर सार जनता ने कही प्राप्त कर सकेन जनता को सपना देखने अंबार कुंठित हो दु हजार पन्द्र साल पी भ नया सपना देखे बाबू आमा छोरी का निधार भविष्य का सुन्दर रेखा कोर्न ऐसे कलि मोहार सुंदर आगत का दिन देख तर हात्ती आयो हात्ती आय फुस्सा भो सत्र साल में किसान अझ भीम हात्ती छीर्यो गरीब किसान का गोठ में हात्ती तीन का वस्तु भाव को मत भाग खाएन तिन् खाना खोज्यो कति खाए पी बाबु आमाले ने मार्फत अपना सपना पूरा कल्पना गर्न छाड़ेन आखिर सपना देखना कसले रोक्न सक्यो रंधकार में चेतना निस्तेज भेला में देखिने सपना चाहे तियो उज्यालो तो उजालो होव किन नहोस् सत्र साले भीम हात्ती तीस वर्ष बांचो आपू तो मर्यो तर ते धरती खोटो सुन को मोहर में परिणत करे मोहर, जुन सुन को मूल्य में बिक्न सकते न मोहर को मूल्य मोहर बांदर को हाथ में पारे फैंकी नरिबल इस पगा शुद्ध सुन में सपना हरेक पहल पचिनेस को, को आंधी बेहेरी तानाशाही खंबा लहल लागन जब ते पतन को सुइको पाए थो तब सम्झौता गरिहाल्यो नयाँ रूपका ठेँडी र टेको बनाइहाल्यो त्यसले आफूलाई अड्याउन फेरि पनि तीस वर्ष ऐठनबाट ब्याउन खोजेको सुन्दर सपनाले टाउको बाहिर निस्कनै नपाए गर्भमै मृत्युवरण गर्न पुग्यो मान्छेको मोलतोल गरिने नयाँ युगको कुभारम्भ भयो त्यसले पनि त्यसले जुङ्गामा ताउ लगाएको लबेदा सुरुवात लगाउने एक्काइसौं शताब्दी सुहाउँदो झिल्के तन्नेरीलाई मैदानमा उतारिदियो प्रजातन्त्रको नाममा त्यसले आफ्नो र आफू जस्ता अन्यको जीवनमा नयाँ युगको आरम्भ त गर्यो तर कैयौं बाबुआमाका सपनाहरू बोक्न त्यसले समेत सकेन सपनाको शिकार गरिराख्यो त्यसले पनि तर सपनाको खेती त्यसपछि अझ बढी सप्रिँदै गयो बिना मलखाज सप्रेका सपनाले स्थापित मूल्य र मान्यताहरू अन्धकारमै भए पनि ध्वस्त पार्ने काम जारी रह्यो कतिपय सपनामा विष वृक्ष उम्रिए कतिमा कल्प ब्रिच्य, कति वृक्ष निराकार रहे होलान् रामप्रसादको भने त्यस्तो कुनै सपना थिएन उनका बाबुले पनि कुनै सपना देखेनन् वा देखेका भए पनि अठार वर्षकै उमेरमा दुःखको बिमारले उनको मृत्यु भएपछि त्यसको पनि अवसान भएको हुनुपर्दछ रामप्रसादले देखेको सपना केवल केटाकेटीको थालमा सीमित हुन्थ्यो प्रत्येक छाक तसर्थ उनी पुलिकलाई पनि आफ्नै पदचापमा हिँडोस् भन्ने चाहन्थे सपनाको पीड़ादायी खेतीमा उनी हरेक साल दुई चार मोरी कोदो मकै भित्रकेटीका पेट भर्थे उनलाई कुनै कुराको लोभ मोह ईर्ष्या डाहा, केही थिएन केवल बाँच्नु थियो प्राण धान्नु थियो आफ्नो र आफ्नो परिवारको अरूहरूले जस्तै आफ्नै सपनाको मलामी बन्नुभन्दा सपना नदेखि उनलाई राम्रसादका आँखा अगाडि समयले धेरै कुल्टे फेरिसकेको थियो धेरै डाँडाका टुप्पीहरू मादीको गर्भमा समाधिष्ट भएका थिए उनका आँखै अगाडि उनले गाउँको विकास गर्छु भनी आएका असंख्य अगुवाहरूलाई नदेखेका होइनन् भारी बोक्दा बोक्दै मरूभूमि बनेका तालु देखेका थिए नदी जस्तै निला नसा भएका असंख्य पीढौला देखेका थिए उनले कसैका लागि ला छोप्ने एकमुठी माटो थिएन भने कसैको भने नजरले भेट्टाउने पीरता रामप्रसाद जस्ता असंख्य गाउँलेहरूको जीवन अभाव र पीड़ाको दुःख सागर नै थियो त्यहाँ कुनै दृश्यात्मक झय झगड़ा र द्वन्द्वको अनुभूति हुँदैनथ्यो तथापि गहिरो अव्यक्त असन्तुष्टि भने अवश्य व्याप्त थियो Thank you. नदी मा मा मा मादी नदी पारीको मकै खोलामा आठ कक्षामा पढ्थ्यो उसलाई स्कुल जान आउन चार घन्टा पैदल हिँड्नु पर्थ्यो वर्षा याममा माथिएर उर्लने मादी नदीका कारण उसका लागि असार र साउन पुरै बिदा सरह हुन्थ्यो उसका बाबु रामप्रसादले उसको पढाइ छुटाउने निकै प्रयास गरेका थिए कारण उनी छोराले आफ्नो काममा सघाओस् भन्ने चाहन्थे हुन त उनी पुलिकलाई पढाउन त चाहन्थे तर उनको दुई रो पाखोबारी र एक हल धान खेतले सातजनाको परिवारको पेट पाल्न पुग्दैन थियो तसर्थ उ ज्याला मजदूरी करे छोरा छोरी को पेट भर्ने उनका ठूला बड़ा धनीमा का जमीन में पखुरो बजारे दुई चार पी मकई कोदो आर्जन कर दिन गुजार् बाध्यता बुढ़ो शरीर का अर् कोटो में घोटू मा आधा पेट खाएर छोरा छोरी फीस तिरे पढ़ा उनका निति असंभव प्राय पुलिटला स्कूल पढ़ा के मैला तीस पढ़े तलाई सुख दिन तक गरीब को छोराबू बाजे बीड़ो न थामेरे के साहू बराजुले खुशी पार् तिनीहरूको दयाले पेट पाल्नु बाहेक तिमीहरू जस्ताका निम्ति अर्को के विकल्प छ र भीमप्रसाद उनलाई भन्ने गर्थ्यो रामप्रसादलाई उसका कुरा ठिकै हुन् जस्तो लाग्थ्यो हु। भीमप्रसादको छोरो प्रशान्त भने सहरको एउटा प्रतिष्ठित अङ्ग्रेजी स्कुलमा पढ्थ्यो रामप्रसादका मनमा कहिलेकाहीँ आफ्नो र भीमप्रसादको फरक फरक अवस्था देखेर अनौठा विचारहरू आउँथे उनी आफू त्यति विघ्न हरित तन्नम र भीमप्रसाद चाहिँ त्यति धेरै धनी कसरी भयो होला भनी प्रश्न गर्दथे उनले अघिल्लो जन्मको पापले गर्दा मान्छे यस जुनीमा दुखमा दुख में पर्द भे उ पूर्वजन्म में पाप गरे का कारण दुखी और भीमप्रसाद ने पुण्य करी का निष्कर्ष निथे न, का अगाडि रामप्रसादको केही जोड चलेन ऊ अब कक्षा नौमा पुगेका कारण एसएलसीको तयारीका लागि भन्दै मकै खोलामा नै बस्ने भयो रामप्रसादले वैशाखको धुपमा मौरी बेसीको फाँटमा मकै बारी खनेर कमाएको दुई सय पचास रुपियाँ उसको हातमा थमाउँदै भने बाबु पढालेखा मान्छेहरू भाग्यका कारण हामीले दुःख पाएका हौ भन्छन् त आफ्नो भाग्य फेर्न सफल हुनु जस्ता को को हामी जस्ता दरिद्रका निधारमा लेखिएको भाग्यको रेखा मेटकु जति दुःख पाए पनि हामीले पायौं तैँले हाम्रो दुःखका कारण पत्ता लगाई त्यसलाई पठाल्नु है बाबु बाबुका मुखबाट पहिलोचोटि यस्ता कुराहरू सुन्दा पुलिक दङ्ग पर्यो उसले बाबुको अनुहारमा टुलु टुलु हेरिरह्यो केही बोलेन कलावतीले एक पाथी भुटेका मकै एक फोको गुन्द्रुक दुई पाथी मकैका च्याख्ला र केही मचेउरा पोको पारेर दिँदै भनिन् पुलिक त साँच्चै किया लागेको सुनलाई घोटेर उजल्याउने पुलिक बन्नुपर्छ हामी जस्ता अन्धालाई संसारको रीति चिनाउनुपर्छ तैँले आमा बाबुका कुराले उसको मनमा गहिरो प्रभाव पारिरहेको थियो उसले केही कुरा नबुझे पनि बुझे जस्तो गरी आज्ञाकारी बालकले जस्तै हुन्छ भनी मुन्टो हल्लायो उसले दारीवालबाट सुनेको थियो कि मान्छे जन्मदा न गरिब भएर जन्मेको हुन्छ न धनी भएर नै ऊ त केवल मान्छे भएर जन्मेको हुन्छ गरिब र धनी भन्ने कुरा त सामाजिक कारणले हुने हो दारीवाल अक्सर गरेर फिरन्तेका रूपमा रामप्रसादको घरमा रातमा बाँस बस्न आउँथ्यो र अँध्यारैमा उठेर हराउँथ्यो पुलिकलाई उसका कुरा सुनिराखौ जस्तो लाग्दथ्यो ऊ भन्ने गर्थ्यो संसार सबै मानिसको साझा घर हो यसमा सबैले बस्न काम गर्न र खाएर बाँच्न पाउनु पर्दछ पुलिक उसका आदर्शका कुराहरू बुझ्दैनथ्यो तर उसलाई दारीवालका कुराले प्रभाव पार्दै गएको थियो रामप्रसादले पुलिक र कलावतीलाई दारीवाल आफ्नो भान्दाईको सालो भनेर चिनाएका थिए बाँकी कुरा उनी स्वयंलाई थाहा थिएन विभिन्न तर्कना गर्दा गर्दै पुलिकले मौरी बेसीको ओह्रालो झरेर भाचुकको उकालो उक्लै मकै खोला पुगेको पत्तै पाएन घर छाडेर डेरामा कारण छाडेरो लाग्दो चिचिहाट टुटुङ्गे भिर र कटुसको पातको पिरिरी एक्लोपना र घरको यादले ऊ रात भर निधाएन उल्टे फिर्दैमा भाचोक मार्थाको गुरुङ गाउँका भाले बाँच्न थाले कुखुरी का जतिसुकै न्यास्रो लागे पनि ऊ आमाले भनेका कुरा सम्झेर पढाइमा तल्लीन भयो ऊ पढे लेखेर आफू र आफ्ना बाबुआमा जस्ता कैयौँ गाउँलेहरूको दुःखको कारण पत्ता लगाउन चाहन्थ्यो दुःख मोचन गर्ने बाटो पहिलाउन चाहन्थ्यो ऊ पढे लेखेको मान्छेले असल र खराब छुट्याउन सक्छ भन्ने कुरामा विश्वास गर्दथ्यो उसका अङ्ग्रेजी पढाउने ढकाल सर भन्ने गर्थे पुलिक तिमी संसारका फोहोर मैला घोटेर फाल्ने पुलिक भन्नु पर्दछ तिमी जस्ता युवाहरूले संसारलाई चिनेर बदल्नु पर्दछ ढकाल सरका कुरा र दारीवालका कुराहरू मिल्दा जुल्दा हुन्थे दारिवाल आफ्नो एक सपना छ भन्थ्यो ऊ आफू समाजलाई सबैका निम्ति बस्न र बाँच्न लायक बनाउने महान अभियानमा हिँडेको छु भन्थ्यो ऊ रामप्रसादलाई सम्झाउँदै भन्थ्यो हेर्नुहोस् मिनाजु हाम्रो समाज मादी नदीमा आउने भेलले डाँडा काँडाबाट बगाएर ल्याएको फोहोर मैला थुप्रिएको भँगेरे थानको माथिल्लो बगर जस्तो विकृत र विसङ्गत छ मादीले थुपारेको फोहोरको डङ्गुरलाई त अर्को बाढीले बगाउला तर समाजको फोहोरलाई कुनै बाढीले बगाउने होइन त्यसलाई त हामीले बल जप्ति सोहोरेर फाल्नु पर्दछ पुलिक बगर फोहरन र तिनीहरूका बीचको सम्बन्धका बारेमा केही बुझ्दैन थियो जबकि राम प्रसाद भने बुझेझै गरी मुन्टो हल्लाउँथे पुलिकले देवत्व र दानावत्वका बारेमा पनि बुजुर्गहरूका मुखबाट सुनेको थियो सनातन मूल्य मान्यता रीति चाहे तिनीहरूले कसैको घाँस लुटुन बास उठाउन वा नाश पार तिनी विरोध करने प्रवृत्ति आसुरी प्रवृत्ति मानन्थ्यो तिनी को जगेना करने प्रवृत्ति चाहिए देवत्तो मानन्थ सीधा साधा मानिक दिमाग भुटन बनाइ यिक कथकाश का सामंती सज में मा कमजोर मथि बलिया दमन करने गोर्खे लौरी हुए पुलिक यचारिदी प्रभावित हो नौ कक्षा को प्रथम त्रैमासिक परीक्षा में पुलिक प्रथम भ रामप्रसाद ढाकेको शरीर बुढेउलीले चाउरी पर्दै गएको सेता धारीले ढाकेको फुङ्ग उडेको अनुहार विशादले भरिएको गरुङ्गो मन लिएर पुलिकलाई भेट्न गएका थिए उनी आफ्नो पीडालाई लुकाएर छोराको सफलतामा खुशी देखिने प्रयत्न गर्दै दे थिए ढकाल सरले पुलिकले ठूलो मान्छे बनेर उनको सपना पुरा गर्नेछ भन्दै उसलाई पढ्ने अवसर दिन सल्लाह दिँदा रामप्रसादले पीडा मिश्रित आवाजमा भने ढकाल सर म यसलाई पढाउन त चाहन्छु तर यसको पढाइको फिस तिर्न खोजेको ऋणले अहिले आफ्नो उठिवास हुने स्थिति छ सक्नुहुन्छ भने यसलाई छात्रवृत्तिको व्यवस्था गरिदिनुहोस् म सक्दो प्रयास गर्छु काका तर हेडमास्टर त्यति सकारात्मक छैनन् भन्दै ढका सरले उनलाई सान्वना मात्र दिए रामप्रसाद साँझमा घर फर्कन्दा कलावती पेणीमा बसेर रुँदै थिइन् आँगनको डिलमा भीमप्रसाद अरु तीन चार जना केटाहरूका साथमा हातमा लट्ठी लिएर उभिएको थियो तिनीहरू मध्ये एउटाले कोटमा बाँधि राखेको राते गुरु फुकायो रामप्रसादलाई चक्कर लाग्ला जस्तो भयो गहतेको भिर फन फनी उनका अगाडि भीमप्रसादले गर्दै भन्यो मैले भनेको नमानेर छोरोलाई पढाउने ऋणको भाका नाकेको थाहा पाएनस् रामे अब बाख्रो पाठो पनि फुकाएर लानु नपरोस् ऊ यस्तै यस्तै कुरा फलाग्दै खोल्सातिरको बाटो हुँदै पलतिर लाग्यो रामप्रसादको झुप्पडी मुर्दा निकाले निकालेपछिको सुनसान घर जस्तै मसन घाटमा परिणत भयो रामप्रसादले लडखडाउँदै उठेर कलावतीको छेउमा बस्दै भने नरौ कलावती भोलि अवश्य उज्यालो हुनेछ रातेलाई भीमप्रसादले लगेपछि रामप्रसादको टेक्ने हाँगो र समाउने डाली दुबै भाँचिए रातेकै भरमा उनले साइनाबासँग परिली लगाएर साहुको अधिया खेती गरी केटाकेटीको पेट पाल्ने गरेका थिए त्यसकै कारण उनी पुलिकको पढाई छुटाउन चाहन्थे तर उनले यस यथार्थलाई पुलिक सामू भन्न सकेका थिएन लाई ढकाल सरले आफ्नै डेरामा राख्न थाले पुलिकले आफ्नो औपचारिक अध्ययनका पुस्तकका साथै उपलब्ध अन्य पुस्तकहरू पनि पढ्न थाल्यो ढकाल सरसँग विभिन्न दर्शनका पुस्तकहरू थिए तिनीहरू मध्ये पुलिकलाई मोदनाथ प्रसितले लेखेको महाकाव्य देवासुर संग्राम शीर्षकको किताबले निकै प्रभाव पार्यो उसले यसै पुस्तकबाट धर्म देवता दानव आदिका बारेमा जान्ने र बुझ्ने अवसर पायो उसले स्वर्ग नर्क धनी गरिब जात भातका बारेमा पनि यसै पुस्तकबाट यथार्थ बुझ्ने मौका पायो उसको जिन्दगीमा यस पुस्तकले ठूलो परिवर्तन ल्याइदियो उसले धर्म जातीयता देवासुर जस्ता अन्ध परम्पराका सहायताले कसरी शासक वर्गले शासित वर्गमाथि अन्याय गर्दोरहेछ भन्ने कुरा थाहा पायो धर्मलाई कसरी अफिमका रूपमा प्रयोग गरी लट्याएर लुटको परम्परा कायम गरिएको थियो भन्ने पनि बुझ्यो उसले यसका साथै शोषक वर्गले आफूलाई देवता घोषणा गरी अन्याय विभेद शोषण र दमनका विरुद्ध आवाज उठाउनेहरूलाई पौराणिक शासकहरूले असुरको संज्ञा दिए निर्म रूपमा हत्या गर्ने गरेको यथार्थ थाहा पाएपछि ऊ कथित धार्मिक अन्धता र देवत्वको विरोधी बन्न पुग्यो त्यसपछि उसले आफ्ना बाबुले भन्ने गरेको पूर्वजन्मको फललाई मिथ्या भन्ने घोषणा गर्यो तिनीहरूलाई शासक वर्गले शोषणको साधन बनाएको भनी त्यसका विरुद्ध लड्ने विचार गर्यो पुलिकको जीवनमा आएको परिवर्तनको प्रमुख कारण उसले पढेका किताबहरू नै थिए जसबाट यदि उचित समयमा उचित पुस्तक अध्ययन गर्न पाएमा त्यसले मान्छेको जीवनमा ठूलो परिवर्तन गराउन सक्छ भन्ने बुझ्न सकिन्छ पुलिकले देवताहरूले असुरहरूको बध गर्नका लागि रचिएको भ्रम झाल्ने दिवासुर संग्राम हो भन्ने पुलयन का साथ ही सीर्जना में समेत आपको उपस्थिति देखा थालों उस विद्यालय में आयोजना करप में भाग लि थो शुक्रवार आयोजना खुला कविता प्रतियोगिता में कविता वाचन करते उसके भोक बेच्ता बेचते सबथोक बेच्दा बेच्दै ए आफ्नै लिलाम बडमा बड़ भाग लिनेहरू मामसल भोगमा मधोस हुनेहरू तिम्रो मानव बस्ती बी बिमानवीकृत भएको के तिमीलाई थाहा छ अरूलाई चपाउँछु भन्दा भन्दै आफ्नै अनुहार चपाइएकाहरू तिम्रो विलासी मोहिनीको कुनै सीमा छ भने चन्द्रमामा महल ठड्याउने सपना त्यागिदेऊ महासागरमा खराउ टेकेर स्वर्गको यात्रा गर्ने मूर्ख हरकत त्यागिदेऊ किनकि यहाँ तिम्रो धरती खाली हुँदैछ मृग मरिचिका पछि लाग्दा लाग्दै आफ्नै छायाले नखिटिएको तिमीले पत्तो पाएनौ मरूभूमिको तिर्खा लिएर कति यात्रा गर्छौ तिम्रो प्यास मेटाउने माया तिम्रै आगन छेउमै छ जहाँ तिमी शिशी फसले जस्तै मन अघाउजेल प्यास मेटाउन सक्छौ तर होसियार तर होसियार तिमी उ आफ्नो अनुहार देखेर त्यसलाई अङ्कमाल नगर्नु कारण तिम्रो विनाशको एक सर्जक स्वयं तिमी हौ पैसाले सब थोक किन्न सकिन्छ भन्नेहरू तिम्रो किन बेचको कुनै सीमा छ भने पैसाले मानव आत्मा र शरीरको लिलामी बन्द गर नत्र सब बेच्दा बेच्दै एक दिन तिमीले स्वयंलाई मात्र होइन आफ्नै आमालाई बेच्ने छौ कौडीको मोलमा बगरेका हातमा आफ्नै आमालाई बेच्ने छौ कौडीको मोलमा बगरेका हातमा उपस्थित विद्यार्थी का साथ र गाउँलेहरूले उसको कविता सुनेपछि पर र ताली बजाए एकछिनपछि उद्घोषकले पुलिकको कविता प्रथम भएको घोषणा गरे पुलिकको खुसीले भुइँमा खुट्टो रहेन ढकाल सरको निरन्तरको लगानी एवं आफ्नो कडा मिहिनेतका कारण पुलिक वार्षिक परीक्षामा सर्वोत्कृष्ट भए कक्षा दसमा उक्लियो ऊ पढाइका साथ ज्ञान विज्ञान र दर्शनका विषयमा पनि विशेष रुचि राख्थ्यो ढकाल सरले उसलाई म्याक्सिम गोर्कीद्वारा लिखित विश्व प्रसिद्ध प्रगतिवादी उपन्यास आमा पढ्न दिए पुलिकले एस उपन्यासलाई दिन रात पढेर सिद्ध्यायो यसबाट उसलाई ठुलो आत्मज्ञान प्राप्त भयो उसलाई पौराणिक पात्र आदम र निषेधित फल खाएपछि सत्य पत्ता लगाएर प्रकाश देखे जस्तै अन्धकारबाट प्रकाशतिर गएको महसुस भयो उसलाई दासताको स्वर्ग भएको द गार्डन अफ एडनका सट्टामा आफैले खोजेको र बनाएको मर्त्यलोक उचित लाग्यो आमाबाटै उसले मान्छेले साहस गरेमा कसरी संसारलाई बदल्न सकिँदो रहेछ भन्ने कुराको बोध गर्यो वास्तवमा आमा पुलिकलाई उसको वास्तविक संसार चिन्न मद्दत गरे पुलिकले एकपछि अर्को पुस्तक पढ्दै गयो यसै क्रममा प्रजातान्त्रिक आन्दोलनका अगुवा एवं प्रसिद्ध नेपाली आख्यानकार विश्वेश्वर प्रसाद कोइरालाद्वारा लिखित जेल जर्नल आत्मवृत्तान्त पढेपछि उसले नेपालमा स्वतन्त्रताका निम्ति गरिएका संघर्षहरूको पहिलेलाई पर्गिल्ने अवसर पनि पायो उसले पंचायती काल रात्रिको छायामा नेपाली समाज कसरी रुमलिएको थियो र स्वतन्त्रताका पक्षधरहरूलाई दरबारी या सामन्तहरूले कसरी काल कोठरीमा राखिए तिन्का आवाज बंद करने असफल प्रयास कर थे, जानकारी पायरी विभिन्न पुस्तक पढ़ू का साथ ही ढकाल सर दारीवाल आपको अनुभव बा आर्जन ज्ञान रवेक उसको मन कथित स्थापित मूल्य रती तीव्र घृणा भाव उत्पन्न कराए इसलो मन में विकृति विसंगति रोषण विभेद अन्याय अभाव जस्ता सामाजिक पोहोर महिलालाई पखाल्ने उत्कट चाहना पैदा गरायो उसले जीवन र जगतलाई हेर्ने नयाँ दृष्टिकोण निर्माण गर्दै गयो पुलिकले विविध तनाव अभाव र प्रतिकूलताका बावजुद प्रथम श्रेणीमा एसएलसी पास गर्यो छोरो पास भएको खबर सुनेपछि कलावती उसलाई अँगालो हालेर डाँको छोडेर उनको रुवाईमा खुसीको वर्षा बर्सेको थियो उनलाई अब पुलिकले आफूलाई दुःखको सागरबाट मुक्त गराउनेछ भन्ने विश्वास पलायो पुलिकलाई एसएलसी पास गरेपछि उच्च शिक्षा हासिल गर्ने भन्ने समस्याले पिरोल्न थाल्यो उसलाई सहयोग गर्ने कोही आफन्त थिएनन् यद्यपि उसलाई एसएलसी पास गराउन ढकाल सरले ठूलो योगदान दिएका थिए उसले फेरि पनि ढकाल सरसँग सल्लाह गर्ने निध गर्यो प्रियजन पुलिक एउटा स्वप्न द्रष्टा हो त्यस्तै गरी रामप्रसाद जो पुलिकका पिता हुन् उनी पनि एकजना स्वप्न द्रष्टा हुन् आफ्नो छोरामा आफ्नो सपना फुलेको देख्न चाहने रामप्रसाद जस्तै बाबुआमाहरू हाम्रो नेपाली समाजमा यत्र तत्र सर्वत्र छन् यसो भनौँ नेपाल आमाको पनि यस्तै सपना छ आफ्ना सन्तानबाट नेपालको उन्नति भएको यो देशको प्रगति भएको देख्न चाहने नेपाल आमाको पनि भावना छ कल्पना छ र सपना छ र भावनाको दस्वेजका रूपमा पुलिक उपन्यास आएको छ उपन्यासकार नवराज ढकालको उपन्यास पुलिकलाई आजदेखि हामीले शब्द शिविरमा वाचन आरम्भ गरेका छौँ आज मैले पुलिक उपन्यासको पहिलो खण्ड वाचन गरेर तपाईँलाई सुनाएको छु स्वप्न द्रष्टा राम प्रसाद पुलिकले एसएलसी पास त गर्यो तर पढ्न पाउला कि नपाउला उसको बाबुको गरिबीले गर्दा उसलाई उच्च शिक्षा हासिल गर्नका लागि के कस्ता बाधा अडचनहरू आउलान् अथवा पढ्न पायो भने पनि के कस्ता सङ्घर्षहरू पुलिकले गर्नु पर्ला त्यस विषयमा पक्कै पनि पुलिक उपन्यासले यहाँको जिज्ञासा मेटाउनेछ जसका लागि तपाईँले आगामी बिहिबार राति सभा नौ बजेदेखि प्रसारण हुने कार्यक्रम शब्द शिविरमा पुलिक वाचनको नियमित श्रृङ्खला सुन्नु पर्ने हुन्छ तपाईँको स्वच्छ प्रतिक्रिया र सुझावको अपेक्षा हामीले गरेका छौँ आफ्नो मोबाइलको म्यासेज बक्समा गएर आर बिएफ गर्नुहोस् एक स्पेस दिएरन्द्र टाइप गर्नुहोस् आरयु पिआई आर रुपिन्द्र टाइप गरिसकेपछि फेरि पनि एक स्पेस दिनुहोस् र आफ्ना कुराहरू लेखेर सुझाव प्रतिक्रिया वा शब्द शिविर मार्फत श्रवण गर्न चाहनु भएको कृति र कृतिकारको नाम लेखेर दुई चार दुई छमा सम्प्रेषण गर्न सक्नुहुन्छ अथवा आजदेखि वाचन गर्न थालिएको उपन्यास पुलिकका उपन्यासकार नवराज ढकालप्रति पुलिकप्रति कुनै जिज्ञासा छन् सुझाव छन् अथवा गुनासाहरू छन् भने पनि लेखेर पठाउन सक्नुहुन्छ तिनलाई यथाशक्य हामी स्वयं उपन्यासकार नवराज ढकालकै मुखार बिन्दबाट समाधान गर्ने साथ दिनुभयो तपाईँ प्रति विशेष आभार व्यक्त गर्छु आगामी शुक्रबार भोलि राति सभा नौ बजे कार्यक्रम सिर्जना मञ्चमा र आगामी बिहिबार राति सभा नौ बजे कार्यक्रम शब्द शिविरमा उपन्यासकार नवराज ढकालको उपन्यास पुलिक बाचन सँगै उपस्थित हुनका लागि यो शिविरबाट म रूपिन्द्र प्रभावी यहीँनिर छुट्टिन्छु नमस्ते शुभराज